नमस्कार नमस्कार नमस्कार सुस्वागत म कार्यक्रम जस्तो फर इन्जो कान्नबारी छन् विष्णुनाथी छु ढिलोबा चाहिँ हाँसी मजा केन्द्र बनाउनलाई आज पनि उपस्थित भइसकिएको छ यो जसपर इन्जोयलाई अबको चाहिँ नि करिब बाह्र बजीसम्म तपाईँ हामी सँगै रहन्छौँ हँसछौँ हँसम्छौँ अनि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेलाहरूमा जसपर इन्जोय सुनिरहनु भएको छ त्यस्तै विश्वभरि पनि सुन्नुभएको छ डब्लु डब्लु अब जस्द्वार इन्जोयमा चाहिँ सुरुवातमा दिल्लो तिमी रुवा दिन नोस तिम्र खा सुी हास्ने दिन न आओ तिमी रुवाईरु आई बा आओ तिम्र मया भूले संग खुल पड़े बड़ प्राण जाओ मेरू प्राण जाओ बड़ प्राण जाओ मेरू सागर को है ना, सुन को है ना, मन भित्र को मीठो माया दि आकाशो दुख परे सहनो करतीमी हुन पर छा मेर चने दिन नओस् सफल में संगा खुल्नु परे बरफाइ जाऊस मेरो प्राणै जाऊस बरफाइ जाऊस मेरो प्राणै जाऊस बरफाइ जाऊस मेरो प्राणै जाऊस बरफाइ मेरो प्राणी जाओस् यो गीत सुन्दाखेरि तीवी के भन्छ मलाई त एकदम कल्पनाबाट वइदिएको थियो गीतले त कस्तो चाहिँ नि मजासँग है अब के भन्नु अब पखरी भन्नु यो व्यक्त गर्ने कुरै रहने क्या यहाँनिर असाध्यै चाहिँ नि दिल छेउँदै चाहिँ नि तिम्रो आँखामा अलिक सौदा पनि बिर्सेँ है फेरि त यो बढी भावुक भएपछि यस्तो हो क्यार नि हो गानाले भनेको कुरो मैले भनेको कुरो होइन हेर्नुहोस् आफ्नो कामै दुल्ने हिँड्ने होइन अब अगाडि बढ्ने अनि त्यसपछि त्यो भइसकेपछि हिँड्ने क्रममा एउटा चाहिँ खोलाको छेउमा त्यही चार पाँचजना चाहिँ केटाकेटीहरू त्यस्तै पाँच सात वर्षका र त्यो खोलामा माछा हेर्दै बसिरहेछन् है बिस नदि सुनौ पहिला अलिकति स्ट्यान्डर्ड भाडाले बसेर कुरो गरौँ भन्दाखेरि अनि एउटा बच्चाले पक्क बोला म पछाडि छाता ओढेर हिँडिरहेछु भै सुन्न सुन्न यो माछाहरू यस्तरी दौडिरहेछन् यो खोलामा आगो लगायो भने माछाहरू कहाँ जान्छन् होला है भनेर एउटा अनि अर्कोले भनौँ कहाँ जाने नि रुखतिर चढ्छन् होला नि पानीमा आगो लगायो भने भनौँ अर्कोले फेरि अर्को बच्चो बोल अँ माछाले चर्चा दिन माछा भैँसी हो र अरे केटाकेटीहरू <laughs> साह्रै चाहिँ रमाइलो कुरो है के हो त्यस्तै छ अनि तिन देशका प्रधानमन्त्रीहरूको बैठक चाहिँ नि बस्यो अनि प्रधानमन्त्री प्रधानमन्त्री मिलेर अब चाहिँ केही गर्नुपऱ्यो भनेर बैठक बस्यो अनि अमेरिका जापान र नेपालका चाहिँ प्रधानमन्त्रीहरू एक ठाउँ बस्यो क्या त्यति बेला अनि कुरो भयो अब अमेरिकाको प्रधानमन्त्रीले भने हाम्रो देशका मान्छेहरूले आकाश छुने जहाज बनाइसक्यो थाहा छ तपाईँहरूलाई भनेर थोर्किएर आयो भने नेपाल र जापानका प्रधानमन्त्रीहरू एकैसाथ अचम्म मान्दै ओहो आकाशै छो नि भन्दै सोधे अनि अमेरिकाका प्रधानमन्त्री भने होइन होइन अलिकति तलसम्म मात्रै त हो नि त्यसपछि फेरि पनि जापानका प्रधानमन्त्रीले भने हाम्रो देशका मान्छेहरू उफ्रेर चन्द्रमा छुन सक्छन् भनेपछि नेपाल र अमेरिकाको प्रधानमन्त्री अचम्म मान्दै हँ उफ्रेर चन्द्रमा छु नि हो र भनेपछि जापानका प्रधानमन्त्रीले भन्नुभयो होइन होइन अलिकति तलसम्म मात्रै भन्नुभयो <laughs> पालो नेपाली प्रधानमन्त्रीको अब विचारा के भनौँ के भन्नु केही विकास तातो भुत्ो केही गरेका छैन नेपालले अनि के भनौँ के भन्नु भनेपछि उनले पनि सोचे र भनेछन् नेपालको प्रधानमन्त्रीले हाम्रो देशको मान्छेहरूले त नाकले खाना खान्छन् नि थाहा छ भने भनिदिएन जा त्यो बोले बैस्यो नपर्ने अनि जापानको अमेरिकाको प्रधानमन्त्रीहरू एक्काइसवटा म अचम्म भन्दै नाकैबाट भनेर सरको प्रधानमन्त्री भन्नुहुन्छ होइन होइन अलिकति तलबाट मात्रै ए त्यस छलफल भइसकेपछि म हिँड्दै थिएँ हिँड्दै थिएँ अनि एकजना पण्डितले भन्दै हुनुहुन्थ्यो शास्त्रमा लेखिएको छ कि श्रीमान र श्रीमती भनेका एकै रथका दुई पाङ्रा हुन् यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन यसबाट तिमीले के शिक्षा पायो भनेर पण्डितजीले आफ्नो शिष्यलाई भन्नुभयो अनि शिष्यले भने मैले यसबाट के शिक्षा पाएँ भने नि दुईवटा राथमा एउटा रथमा दुईवटा पाङ्रामा एउटा खराब जिन्दगी चल्दैन रहेछ त्यही भएर एउटा अतिरिक्त पाङ्रा पनि राख्नुपर्छ भन्ने सन्देश पाएँ अरे भनेको ताजु दुई बिहे गर्नु पऱ्यो अरे क्या कुरो स्पष्ट भन्दाखेरि त्यसपछि चारजना कलेजका विद्यार्थीहरू राति अबेरसम्म म्यारिज खेलेछन् तासकै तास फेरि बिहा पनि गएर खेल्यो होला अनि भोलिको लागि तयारी गर्न सकेन छन् बिहान उनीहरूले एउटा जुक्ति निकाले ज्येअनुसार उनीहरूले आफ्नो साथीभाइ माटे दलसँग झुत्री झाम्रे भएर क्याम्पस प्रमुखको अगाडि उपस्थित भएछन् अनि उनीहरूले भने हामी हिजो साँझ एउटा साथीको बिहामा गएर आउँदा बाटोमा हाम्रो कार पड्कियो सर त्यो एउटा कार ठेल्दा ठेल्दा यस्तो हालत भयो भनेर चाहिँ भनेपछि अनि अर्कोले भनौँ हामीहरू चाहिँ जाँच दिने अवस्थामा भएनौँ सर क्यारनी होला भने त्यसपछि क्याम्पस प्रमुखले उनीहरूलाई जाँचको तयारी गर्न तिन दिनको समय दिनु हो प्रमुखलाई धन्यवाद दिएर आफू तिन दिनमा तयारी हुने बताएर मजाले पढ्यो अब जाँच पास गर्नुभन्दा किताब पुरै पानी बनाए तेस्रो दिन उनीहरू पुनः प्रमुखको अगाडि उपस्थित भए प्रमुखले चाहिँ नि छुट्टा छुट्टै कोठामा बसेर जाँच लिन थाल्नुभयो उनीहरू खुसी भए यो चारवटा छोटो छोटो कोठामा बसे उनीहरूले दिनमा सबै पाठ्यक्रम पानी बनाइसकेका थिए प्रश्नपत्र आयो प्रश्नपत्रमा जब दुईवटा प्रश्न थियो जसको पूर्णाङ्क एक थियो पहिलो प्रश्न दुई नम्बरको थियो तिम्रो नाम के हो भनेर जवाफ लेख्नुपर्ने अनि दोस्रो प्रश्न थियो कारको कुन टायर पङ्चर भएको थियो अन्ठानब्बे मार्क्सको थियो भनेको तातुपरले अब क्याम्पस चाहिँ निको प्रमुखजीले चाहिँ विद्यार्थीहरूलाई मजाले चाहिँ नि चेरखोर छोड्नु भयो क्या नपर्ने विद्यार्थीहरूलाई चाहिँ नि जबरजस्ती पढ्न लाएर कोहीसै नै बाहिरको निकालेर त्यस्तो गर्नुभयो हौ यो पनि एउटा चाहिँ रमाइलो कुरो भयो त्यहाँनिर अलिकति हाँसै भयो हाँसेँ हँसेँ अनि त्यहाँबाट एकदम चाहिँ नि अगाडि बढी त्यहाँ एउटा चाहिँ नि यस्तो खतरा बच्चो छ गएको थिएँ के नाम देख्यो बिर्सी अहिले तपाईँहरू पनि देख्नुभयो होला बिहुनाथ देखाएछ हौ होइन काडा देखेँ मसै देखिन्छ एउटा गोठाची बुलाएर बस्यो देखिन्छ गाउँ डुल्नु पर्दैन यस्तो डेन्जर किताब बच्चा कि हो एउटा किताब पढ्यो किताबको नाम थियो बच्चाहरूको पालन अनि बाबुरा आमाले एकैचोटि सुन्नुभयो होइन तर यो किताब किन पढ्दैछ भाव भन्नुभयो छोराले भन्नुभयो म यो जान्न चाहन्छु कि मेरो पालनपोषण राम्रोसँग भएको थियो कि भएको थिएन अरे <laughs> बच्चाको पालनपोषण भन्ने किताब चाहिँ नि त्यस्तो भयो त्यसपछि एउटा चोर एउटा धवनी मान्छेको चोरी गर्न गाउँ यो चाहिँ मैले त्यो एक्चुली जेल घुम्न जाने क्रममा झेल खानाबाट कसरी जेल बरिष्ठा भयो भनेर चाहिँ नि सुनेको चोरलाई उसले कथा सुनाएको यो चाहिँ अनि सेफमा यो लेखेर तासिएको थियो सेफ फुटाउन जरुरी छैन चार सय बाहन्न नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गऱ्यो भने सेफ आफै खुल्छ भनेर लेखेर छोडेर रहेछ जब त्यो चोरले बटन दबायो अलराम बज्यो अलराम बजिसकेपछि पुरै बजारै घन्किने अलिक पुलिस आएर तिचोरलाई सम्हालेर लाग्यो जाँदा चोरले साउजीलाई भन्यो अनि मलाई पनि उसले जेलमा भन्यो अबदेखि चाहिँ मलाई मान्छेहरूसँग विश्वास नै हरायो त्यसरी चाहिँ चोरको पनि कथा हामीले यहाँनिर सुन्यौँ अनि श्रीमान र श्रीमतीको बिच नमजाको गन्थन मन्थन हुँदै रहेछ श्रीमान चाहिँ तिल्लो भएर आएका रहेछन् श्रीमतीले भनिन् हिजो तपाईँ धेरै पिएर धर्म लड्नु भएको रहेछ यसरी पनि पिउने हो मर्जा पारिन् श्रीमतीले अनि लोग्नेले भने के गर्नु नानु सबै गलत सङ्गतको असर हो बाबा भनेर भने आजको यही त नि बोल्ने होइन हाम्रो बाबा त है के अरे काँले कि अब यसो गर भनेपछि अहिले त हो मेरो बाबाले यसो गर भन्छ यो जमानाको परिवर्तन यसरी पिउने हो एउटा मार्जारिन् अनि लोग्नेले भने के गर्नु लानु सबै गलत सङ्गतको असर हो म भने कसरी भयो गलत सङ्गत भनिदिन्छ बहिनीले चारजना साथी चारजनाको भागमा एक एक बोतल रक्सी तिनजना बेकुपहरू रक्सी नखानी परेछन् त्यसैले एकजनाले मात्रै खासी त धेरै भन्यो गलतसँग ढोकेन ल भनेर त अरेऊ त्यस्तो भने भाउ त्यसपछि एउटा साथीले अर्को साथीसँग छैन भने तिमीले झुट समात्ने मेसिन देखेको छौ भने सोधे अर्को साथीले देखेको छैन अँ भने अर्कोले के हो त भनेपछि मेरो घरमा छ भनेर अरे हो र को त्यो झुट मेसिन हुने त्यही मेसिन छ त मैले बिहा गरेछु नि जे गरेँ त्यो थाहा पाउँछु श्रीमती दे अब हल्का खाएर पनि थाहा सबै थाहा त्यस्तो हो अनि लोग्नीले श्रीमतीलाई चाहिँ नि भने तिमीसँग बिहे गरेर मैले एकदमै मलाई चाहिँ एकदम फाइदा भएको छ नि भनेर भने से लोग्नेले सोहानी पनि खुसी हुँदै गा कहरिनी भने सोधिन् लोग्नेले भने पापको सजाय कि यहाँ कि माथि गएर भोग गर्नै पर्छ <laughs> <laughs> अरे अब मैले पापको सजाय जिउँदो हुँदा नै पाइरहेको छु कमसेकम माथि गरेर त भोग्न नपर्ने भयो अरे अनि अदालतको कुरो अब अदालतले एउटालाई के अरे फाँसीको सजाय सुनाएँ भारतको कुरो है पहिला डेरा धुनु कि तेह्र धुन बस्थ्यो त म त बेसी जिलो होइन बुढाले नघुमेको ठाउँ कहाँ रहेछ भनेर होला अनि त्यहाँ चाहिँ भनौँ अब त्यहाँको पुलिसले तँलाई चाहिँ भोलि बिहान पाँच बजे फाँसीको चलाएछ त भोलि अनि पाँच बजे मर्दैछस् भनेर डाकाले भनेपछि डाका जोडसँग हाँस्यो हाहा भनौँ पुलिस भने किन हाँस्छ छ होइन भने त डाकाले भन्यो है बिहान आठ बजीसम्म सुत्ने बजे फाँसी दिन्छु भने त यस्तो भयो यो चाहिँ यो भारतको कुरो अझ त्यो मलेसियाको कलालम्पुरमा चाहिँ टन्तलापुर घाम लाग्दाखेरि मैले गरेको कुरो त पत्ता नै बाँकी छ नि मेरो गाना सुन्ने कुरो हो नाति न त अब यो सबै कुरो एकैचोटि भन्दाखेरि मजा आउन एउटा गाना सुनौँ अनि गाना सुनिसकेपछि फेरि कुरा गर्ने मलेसियाको त्यो कोलम्पुरमा टन्तलापुर घाम लाग्दाखेरि भएको कुरो सुनाउँछु जीवन समय खराब छपिन देखा कुछ एक न्छ साथी यो नसा त के नसा ए साथी हो यो त सुन यो नसा त के नसा छिलभरलाई मताउँछ माया मापुछ नसा जीवनै सताउँछ साथीभाइ भेटुँदा साथी भाई से चले को तिहर जाऊ भाई भेकना से चले पो तिहर जाऊ भन्छन समय खराब छात्म शराब छ जीवन नहीं धारा में Papa se go checking cha tore prem dekhincha papa se go checking cha tore prem dekhincha o mama se go checking cha tore prem dekhincha o papa se go checking cha tore prem dekhincha o mama se go checking cha tore prem dekhincha पिउ भन्दा पनि यसोल्टीहरू अति भयो आज नपिउ भन्दा पनि बत्तल नै अगाडि सार्दिन्छन् मा पसेको चेकमा लाइसेन्स नै पाल पारिदिन्छन्थी <laughs> दे, हो साथी आज त महल्जाइले पिइन्छ साथी जाता, राखिन्छा, मा घर समय खराब मोटर साइकिल मापोसिकु चेकिंग छ थोरे प्ले देखिन्छ रेडियो नो नो वेलकम टू भ्यागगन प्रोग्राम जस्टभर एन्जॉय बा अवा च एन्जो यो बिरेकपछि जाने तपाईँलाई फेरि पनि स्वागत छ अब अलिक कुरो भइरहेको थियो के अरे यो कहाँको अरे कुन देशको कुरो गर्छु भनेको थियो दाजु मलेसियाको मलेसियाको क्वालम्पुरमा त्यही टन्तलापुर घाम लाग्दाखेरि के भएको थियो भन्ने कुरो भन्छु भन्ने कुरो भएको थियो क्या हो नाजुले पनि हो भनेको म पनि हो भनेको छु अन्त त्यहाँ भएको के हो भन्नुहुन्छ भन्दाखेरि एउटा मलेसियाको जुन बच्चो क्या नेपाली नै हो हुन त किन मलेसियाको नेपालीकै भनौँ न अनि उसले के गर्छ भन्दाखेरि एउटा धोकामा बसेर धेरै बेरदेखि माथि उफ्रिन्छ भेट्न सक्दैन माथि उफ्रिन्छ भेट्न सक्दैन माथि उफ्रिन्छ भेट्न सक्दैन अँ त्यस्तै त्यसो गर्दै थियो अनि मैले भने ए भाउ यो के गरेँ भनेको उसले अङ्कल म त यो घन्टी बजाउन चाहन्छु भने मैले लड्दा नि होइन घन्टीको बच्चा झन् थिट दिएँ घन्टी अब बजाउ भित्र टट टटट टट टटटक गरेर बजाउँ अनि मैले भनेँ ए भा उसलाई मैले बजाइदिएँ के गर्नु पऱ्यो भने त्यो बच्चाले के भन्छ बाजे भाँगो मारिहाल्छ नि मान्छे आएर अर्का घरमा चाहिँ नि त्यस्तै चाहिँ नि गराएर अब के अरे यो अनि यता नेपालकै कुरो छ नि अब कतिजना विदेशको कुरा गर्ने होइन अब फेरि हाम्रो मिलन लामाले एउटा गीत गाएको थियो नि के अरे कति बयान गर्नु सधैँ अमेरिका जापानको ढिला भो नौ ला सबै पार्टी नेता र जनता मिली हाम्रो देश बनाम है झला मला भना होइन हो यस्तो गीत छ मिलन लामाले गाउनु भएको त्यो भएपछि आफ्नो देशको कुरा गरेँ आफ्नो देशको कुरा गरेर राम्रो कुरो एउटा नि हुँदैन क्या अब विद्यार्थी असाध्य चोर विद्यालयमा क्या अनि मैले चाहिँ त्यो प्राइमरी स्कुल पढाउँदाखेरि कुरो होइन त्यो चाहिँ एभा हो चोर्नुहुन्न चोरीको फल एकदम नराम्रो हुन्छ नमिठो हुन्छ चोर्नुहुन्न भनेर त एउटा विद्यार्थी जिरो कोडेर है नचाहिने कुरा मैले हिजो बारीको एउटा स्याउ चोर राखेको कति मिठो कति मिठो अरे ल त्यही भएर यो विद्यार्थीहरू छन् नसा किनिक अनि म त्यही भएर आज यो हुन त बुढो भएर हो पढाउनु छोडेर त विद्यार्थीले टेन्सन दियो भने किन्नु छोडिदिएँ होला र अनि त्यो भयो हौ अनि यो पछि एकताका चाहिँ यो अलिकति पत्रकार नाति नाचिनाहरू छन् अलिकति हिमचिम मरेको मेरो अनि मैले मा जापानी है त्यो देश भ्याइसीको नेताहरूले के गरेर यो है पत्रकार भइस आवाज उठाउनु पर्दैन पत्रकार लेख्नु पर्दैन ले भनेर मारसँग झपारेको उसले हिम्मत गरेर थापिदियो नेपालका पचास प्रतिशत नेताहरू भ्रष्टाचारी छन् भनेर ठोक दिएर जा त्यसपछि त त्यो भ्रष्टाचारी छन् भन्ने बित्तिकै त उसलाई त धम्कियाउनु थालेछ एजे के गरौँ के गरौँ के भनेर सोधे मैले नि उसलाई आइडिया थिएँ अनि उसले भोलि फेरि सच्चाइएको भनेर नेपालमा प नेताहरू भ्रष्टाचारी छैनन् भनेर लेखिदियो क्या, वरूं, क्या, वरूं, क्या वरूं, कुरो त उहिनी हो होइन अब छन् भने छैन भने प्रदर्शन त भएको हो नि प्रदर्शन नभएको हो नि भन्ने कुरो हो यो कुरो पनि यहाँसम्म भयो अनि त्यसपछि के हो भन्दाखेरि अर्को कुरो है अब कुरो त कुरै त हो नि मतदाताले चुनाव लड्नेवाला लड्ने नेतासँग भने नेताजीलाई भन्नुहोस् त तपाईँ जित्नुभयो भने के गर्नुहुन्छ भनेर सोधेँ नेताजीले भने हेर्नुहोस् जितेर के गर्ने भन्ने कुरामा मलाई चिन्ता छैन मलाई चिन्ता त यो कुरामा छ कि मैले हारेँ भने चाहिँ के गर्छु भन्ने कुरो अरे <laughs> त्यसपछि नेताजी नेपालको एउटा नेता उहाँ चाहिँ अलिक ग्रामीण परिवेशको गाउँमै यसो अलिअलि खेतीकोदाली गर्दा गर्दै उहाँले चुनावको टिकट पाउनु भएको अनि उहाँ त त्यो टिकट पाएपछि उभिएको उभि हेर्नुहोस् कहिले उहाँ श्रीमती आउँदिन के गरेर लाउन हो पसौँ सुत्न पऱ्यो भने ऊ उठेको उठेँ लौन खाना खानु पऱ्यो उठेरै खाइदिन्छ अनि सबै भइसकेपछि लास्टै भइसकेपछि अब जाने गाउँमा पत्रकार सम्बोधन गरियो नेता उठेको उठेछ पत्रकारले सोधे होइन तपाईँ किन उठाए उठेँ हो तपाईँ नेता भयो भन्दै टिकट पायो भन्दै किन उठाए उठेँ भनेर सोधा त उसले भन्यो हेर्नुहोस् मैले चुनावमा उठेको टिकट पाएको छु म चुनावमा उठेको अरे त्यही भएर म उभि उभि अरे चिनामा कुनै पदमा उठेकै उसले त उभिनु पर्थ्यो भने बुझेजना क्यार नि हो अनि त्यही भएर यो पनि हाँसो भयो क्या एकछिन अनि फेरि विद्यार्थीले माडीको चाहिँ नि विद्यार्थीलाई क्या चेताउनको माडीको विद्यार्थीलाई बढी अस्ति बस्ने बाढी गएको होइन अनि चाहिँ सोध्नुभयो सरले सुक्खा र सुक्खा जमिन र बाढी आएको जमिनमा के फरक छ ल भन्नु त भनौँ भने विद्यार्थीहरू जमिन आकाशको फरक छ भनौँ भनेपछि त्यहाँबाट ल पुष्टि गर भनेपछि हेर्नुहोस् सर सुखा जमिनमा नेताजीहरू जिपबाट दौडिनु हुन्छ कारबाट दौडिनु हुन्छ र बाढी आएको बेलामा हेलिकप्टरबाट दौडिनु हुन्छ त्यही जमिन आकाशको फरक छ यस्तै छ अनि एउटा नेताको छोराले आफ्नो बाउसँग भने ए बाबा मलाई राजनीतिमा उठेर म पनि राजनीतिमा आउन चाहन्छु मलाई केही टिप्स दिनु नि है भने क्या नेपालको चर्चित नेतालाई नेताले भन्यो हेर छोरा राजनीतिको तिनवटा चाहिँ कठोर नियम छ अवलम्बन गर्न सक्छ भन्ने सोध्नुभयो उसले पनि होइन म गर्छु बुवा म त नेतै भन्ने हो भनौँ ल ठिक छ त नि भनेर ल पहिलो नियम एउटा म प्रयोग तिमीलाई भनौ लुझ तिमी छतमा गएर चढाएर भाउ भने चढायो नि त्यसपछि तलबाट नेताले हुनु ल बाबु थोरा हो छतबाट हम्फाल्यो तल भन्नुभयो अनि छोरा नै पापा यत्रो उचाइबाट चाहिँ नि हम्फाल्यो भने त म त मेरो हात खुट्टा भाँच्चिहाल्छु नि भन्नु अनि नेताले फेरि भन्नुभयो नेता बाबुले भन्नुभयो ए बाबु बेफिक्लासँग हम्फाल्न म छु नि तल म पक्रिहाल्छु नि तल है भनेर भन्नुभयो अनि केटाले पनि हिम्मत गर्यो त्यसपछि उट्याक्क हम्फाल्यो हम्फाल्ने बित्तिकै बाउ त अझ बर भागे क्याज गरेनन् पक्रिएनन् केटा बहुत नराम्रोसँग लड्यो भैँमा हात पनि भाँचियो खुट्टा पनि भाँचियो अनि छोराले करायो के गरे बाबा झन् चाहिँ नि समर्थन होइन माछाडी हम्फालिसी र मार गर्ने गरे अनि नेताले भन्नुभयो बाउ चाहिँ नेताले भने बाउ यो राजनीतिको पहिलो चाहिँ नि सबक हो पहिलो पाठ हो कि राजनीतिमा आफ्नो बाउलाई पनि भरोसा गर्नु हुँदैन <laughs> <laughs> म त जिलो खायो र जिल खायो अनि चुनाव हारेपछि चुनाव हारिसकेपछि नेताजीको श्रीमतीले सुन्नुभयो होइन तपाईँ किन हार्नु भयो तपाईँको हारको कारण के हो भनेपछि नेताले भने म सिकार भएँ नानी सिकार भएँ केको शिकार हुनुभयो भने त सही मतगणनाको शिकार भयो म अरे गलत मतगणना भए जित्ने रहेछ सबै भसी हारे हारे ल ठिक छ अब यस्तै छ हेर्नुहोस् नाति नातिना जति बस्यो भने जति रमाइलो गरे आजको लागि टाइम सकियो भन्ने कुरो आज अब भोलि फेरि जाने आउँला रमाइलो गरौँला एक दिनजेलसम्म हामीलाई सुनेर साथ दिने तपाईँलाई धन्यवाद हर्प सबैको लागि सधैँका लागि रेडियोहरूपट एक सिया चार सँगै रहनु भएको भए तपाईँहरूले धेरै धेरै धन्यवाद छ काल नपरिवार सबै विष्णु नातिले धन्यवाद दिल्लो आवाजै पनि बिदा हुन्छु नमस्कार मेरे दाँत छिद्रा पड़े भी साहे नराम देख